नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्बेकबाट प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत केमेरको स्वागत छ श्रुति सम्भेकको आजको श्रृंखलामा पनि हामी डाक्टर दुर्वचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं अलिखित गएको छ हामीले नौ श्रृंखलासम्मको वाचन सुन्यौं नौ श्रृंखलासम्म आइपुग्दा हामीले जोखुको घटनाहरू सुनेका छौं अब के हुन्छ सुनौ चालिस सालको मदन पुरस्कार प्राप्त डाक्टर दुर्वचन्द्र गौतमको कृति अलिखितको दशौं श्रृंखला पृष्ठ एक सय एकचालिसबाट <स्टाथ> एकपटक कृषि <स्टाथ> विकास बैंकबाट इन्सपेक्सन आउँदा जिन्दार साहेबले सत्कारको निकै बलियो खोला बगाएका थिए उनले निकै रकम बैंकबाट प्राप्त गरेका थिए र अब त्यो तिर्न चाहँदैनथे प्रष्ट थियो कृषि विकास बैंकको हाकिम जिन्दारसँग केही अप्रसन्नता कुरा गरिरहेको थियो यहाँसम्म आउने दुःखले गर्दा पनि उसले प्रशस्त प्रतिज्ञाहरू गरेको थियो यसलाई धम्कियाएर भए पनि पैसा तिराई छाड्छु तर आधा घण्टामा उसको थाकाई मेटियो र ऊ कर्जा असुली छाड़ेर जिमदार साहेबसँग गाउँको खेती गर्ने बारे कुरा गर्न थाल्यो त्यसपछि उन्नत बिउ र मलको विषय टिप्यो अनि अन्त्यमा सुत्न अघि राजनीतिमा ओर्ल्यो र रा मन्त्रीमण्डललाई अयोग्य साबित गर्न थाल्यो केवल उद्योग वाणिज्य मन्त्री छाडेर जसले गर्दा उसले कुनै वखत निकै लक्ष्मी खेलाएको थियो र साँच्ची भन् भने त्यो पद पनि प्राप्त गरेको थियो त्यसपछि एक्कासी घुर्न थालेको थियो उद्योग मन्त्री पछि अरू कुनै व्यक्ति नेपाल अधिराज्यभरि कृतज्ञता ज्ञापन गर्न उसले नपाएकाले पनि हुन सक्छ धेरै नेपाली जस्तै थोरै लाभमा पनि तुरन्त कृतज्ञ भएर रूनसम्म थाल्ने उसको पनि बानी थियो त्यसकारण ननिदाएको भए ऊ रून थाल्थ्यो जुन कि त्यतिखेर त्यहाँ उपयुक्त थिएन भोलिपल्ट बिहान उठ्दा ऊ जिम्दार प्रति आँखा भरि कृतज्ञता टम्म पारेर उठेछ हरेक पटक जस्तै यसपटक पनि ऊ थोरैले सन्तुष्ट भएको थियो जिम्दार पर्याप्त विनित हुँदाहुँदै पनि कृतज्ञताका दुई थोक जति आँसु उसले ल्याएर देखाइ छाड्यो जिमदारले त्यसै दिन पहिलो पटक चालिस मुनतिरका आइमाईहरूको उपयोग गरे चालिस पछिका बुढ़ियाहरू त्यस दिन मात्र उपेक्षित रहे आफ्ना घरमा युवा आइमाईहरू ल्याएर हाकिमसँग परिचय गराइदिए परिचय मात्र होइन उनले सावितीलाई हहरए हाकिमसित साहित्यबारे केही गफ गरोस् हाकिममा दुईटा अतिरिक्त गुणहरू रहेछन् ऊ पुडको र कालो थियो र आफूलाई एउटा गम्भीर लेखक मान्ने गर्थ्यो सावितीले आफ्ना पट्टार मेट्न पुराना पत्रिकाहरू पढ़ने र केही मेधावी र प्रतिभाशाली कविहरू जे कुरो हिन्दी पत्रिकासँग लिन्थे साविती नेपाली पत्रिकाबाटै लिन्थे प्रेरणा र त्यसै प्रेरणामा निकै मुग्ध भएर त्यहाँका कविताहरूको नक्कल गर्थे र तिनलाई आफूले लेखेको भनेर घरिघरि सुनाउँथे हाकिमको ज्ञान अहिले सीमित थियो उसले हिन्दी वा अंग्रेजीको कुनै पुस्तक वा पत्रिका आजसम्म पढेको थिएन जसले गर्दा उसको प्रतिभा अलिक कुण्ठित चलिरहेको थियो तर यसपटक काठमाडौँमा उसले किरिया खाएको थियो ऊ पनि ती सब तरिका अप्नाएर चर्चित भई छाड्नेछ जसरी प्राय केही नेपाली लेखक गर्छन् साविती र हाकिम महोदय समय समयसम्म साहित्यमाथि बहस गरिरहे जसलाई हाकिम निकै स्वादिष्ट मानेर खाइरहेको थियो त्यसपछि तिनीहरू केवल बसिरहे सावित्री हेर्दै लाजमान मान्दै आफैले पढेको कुनै कथा कि नायिका झैं संकोच मान्दै एकदम छायावादी तरिकाले हाकिम र छायाबाद र फ्रायडवादको मिश्रण थियो पलक सावित्रीलाई हेरेर आँखाले सावित्रीलाई पान पनि गरिरहेको थियो र उसको जीवात्माले एकदम पखेटा चालेर सावित्रीको सबभन्दा सन्तुष्ट र उन्नतशील भाग वरिपरि अहिलेसम्म असंख्य फन्को लगाइसकेको थियो र आशा थियो अहिले कैयौं घण्टा यसै गरी फन्को मारिरहनेछ हाकिम जब फर्किन लाग्यो उसले जिमदारसँग सोध्यो मैले केही सेवा गर्नुपर्ने भए हजुरले लेख्नुभयो जिमदारलाई नेपाली हुलाको चिठी पत्रको प्रभाव दुवैमा ठ्याम्मै पत्यार थिएन रा। त्यसैले राम्रो ठाने चिठीमा लेख्ने विषय तयार छ अहिले भनेरै किन नपठाउने त उनले भने हाकिम साहेब हामी त खेतीवालाहरू बैंकले केही बढ़ी सुविधा दिए बेसरी अन्न उब्जाउनेथ्यौं कमसे कम बाहिरबाट चामल मगाउने समस्या त समाधान गर्न पाए हुन्थ्यो ऊ ताकेता गर्न कर्जा असुल गर्न आएको थियो त्यो त लौ छाड़िसक्यो देशमा एउटा यही त छैन जसले बैंकको पैसा खाएको होस् उसले सोच्यो हो। बरू तिर्यो भने चाहिँ यही एउटा हुन सक्छ उसले गम्भीर भएर भन्यो यस्तो गर्नुहोस् यहाँको नाममा त हुँदैन सावित्रीजीको नाममा एउटा निवेदन मलाई दिनुहोस् म कोसिश गरिदिन्छु भएपछि लिन चाहिँ हजुरले र सावितीजीले एकपटक फेरि कष्ट गर्नु पर्ला स्पष्ट हाकिमलाई काठमाण्डमा एकपटक फेरि सावितीसित चर्चा गर्ने इच्छाले निकै प्रेरित गरेको थियो जिमदारले तुरुन्त निवेदन र सावित्रीको हस्ताक्षर हाकिमलाई थमाइदिए सावितीद्वारा भने जिमदार सावित्रीको संरक्षण र प्रयोग दुवैका जानकार थिए यो सिद्ध हुँदैन त्यसो भए सुनरावाला घटना के हो जोखुको युद्धस्तरको प्रचार र जिमदारले प्रतिक्रिया नगर्नु के हुन् यस्ता कुरालाई सोच्ने फुर्सद गाउँलेहरूलाई थिएन तिनीहरूलाई कथा किम्वदन्तीको बानी परेको छ त्यो तिनीहरूको कुराको बरू सुनरा अलिकति बदनाम हुँदैछ जिमदार साहेबले एक खेत घुम्दा घुम्दै सोचेर नथुनीलाई खैनी मल्ने आदेश दिए त्यति हो साउनमा पानी पर्न थालेपछि पसाह भरिएर लभ हुने गर्न थाल्यो पहिले पानी धमिलो भयो त्यसपछि उत्ताउलोपन बढ़न थाल्यो बगिरहेको पानी देख्दा देख्दै उफ्रिन थाल्यो र भीड़मा जसरी केही जनाको धक्का दिँदै हिँड्ने हुन्छ त्यसै गरी पानी किनारालाई धक्का दिँदै तोड्न थाल्यो पानीमा भुमरी बढ़न थाल्यो र त्यो नदी भरिको भइदियो आवाज थिएन तर भयानक त प्रशस्त आवश्यकताभन्दा बढ़ी नै थियो बीचबीचमा अंगालाभरिको ढिस्को किनारबाट चोइटिएर छर्लाङ खस्थ्यो जसले गर्दा नदीको आयतन हरेक साल बढ़दै जान्थ्यो अहिले पानी थामिएको थियो तर आकाश कुनै बखत पनि ओहिने आँट गरेर बसेको थियो बादलको के अवस्था थियो भने त्यो कुनै कुनै पेन्टिङ जस्तै कालो निलो भएर तैनात थियो कहिलेकाहीँ कुनै सेतो बकुल्ला कालो बादल मुन्तिर फनको मारिरहेको देख्दा एउटा अनौठो विरोध उत्पन्न हुन्थ्यो गाउँका मानिस किनारमा बसेर पछाहको यौवन हेरिरहेका थिए अंगुरमानलाई माथिको बादल देखेर कृष्णजीको सम्झना आउन थाल्यो उसले केटाकेटीमा कुनै धार्मिक पुस्तकमा पढेको थियो कृष्णको रंग मेघसमान थियो तबदेखि यसरी यस्तो बादल देख्यो कि ऊ कृष्णजी सम्झिन थाल्थ्यो र अलि डरले गर्दा केही धार्मिक बन्ने प्रयत्न पनि गर्थ्यो त्यस्तै बखत एउटा रूख बगेर आयो जंगलतिरबाट होला तुरन्त केहीजना नदीमा हाम फाले हाम फाल्नेमा वर्षदेखिका केटाहरू युवकहरू र अद्वैंसीहरू पनि थिए तिनीहरूले रूखलाई उम्किन दिएनन् नदीको सनासोबाट फुत्काएर ल्याए त्यसलाई चिरेर भाग लगाइन्छ यस्तो प्रत्येक वर्ष हुन्थ्यो जंगलबाट बाढ़ीमा धेरै कुराहरू बगेर आउँथे जसलाई गाउँलेहरू पर्खिरहन्थे वास्तवमा तिनीहरू तमासा हेर्नुभन्दा मुढाहरूको लागि उभिएका थिए एक वर्ष एउटा हरिण नै बग्दै आएको थियो यस्ता कुराहरू चाहिँ जिन्दार कहाँ भाग लगाइन्छन् एउटा मुढाको लागि ज्यानको बाजी थाप्दा रहेछन् यिनीहरू त पाठकले भन्यो अलिक प्रिमिटिभ ताल हो यो पेशीराम ने भन्ने के जीवन हेने हम तरीका नौलिक रूप में गलत छी बाने स्वप्न जस्ते हे विश्लेषण कर पहाड़ का उनकी यहां का यी गांव हम देश भित्र एटा बेगे देश नहीं जिस हम हम देश बनाने उपयोग व प्रयत्न कर कसा दिए नदी हाल कई बेर पी एकनाश जस्त्यौकत एट दृश्य हम खुट्टा में छाद हालियो हामी अडिएर उत्तरतिर हेर्न थाल्यौँ कुनै वस्तु बग्दै आइरहेको थियो गाउँलेहरू हाम फाल्न तयार भए नजिक आएपछि देखियो त्यो कुनै मान्छेको लास रहेछ यो घटना नयाँ त होइन तैपनि गाउँलेहरू चुप लागेर हेर्न थाले तिनीहरूको हाम तयार उत्साह हा। नदीको किनारमै छेकियो लासको जिउमा एउटा पातलो गम्छा मात्र थियो र त्यसको गुप्ताङ्ग उग्रेको थियो त्यो एउटा दुब्लो पातलो खालको मानिस रहेछ पेट पानीले गर्दा ब्लडर जस्तै टुन्न उक्सेर आएको थियो लास ओल्ट्याङ पल्ट्याङ हुँदै बिस्तारै फन्को मार्दै कुनै मुडो जस्तै गाउँको सिमानाभन्दा पर पुगेपछि मानिसहरूलाई अलि हलुङ्गो भयो हामी खेतका आलीहरू ठाउँ ठाउँमा हिलाले भरिएका र कतै कतै एउटा खेतबाट अर्को खेतमा पानी पुर्याउन काटिएका भेटिन्थे हामीले बीचबीचमा लामै फर्किनु पर्थ्यो एक ठाउँमा पानी निकै बेसरी खेतबाट खाल्डोमा खसिरहेको थियो त्यहाँ सुपली थापेको थियो जुन बाँसको जालीदार नाङ्लो जस्तो हुन्थ्यो वर्सातमा इस्तो सुपली जताततै माछा मार्नलाई थपिएको देखिन्थ्यो पानीसँग बगेर आएका माछाहरू सुपलीमा पछारि पुग्थे किनभने बाँसका कपटेराहरूले बनेको त्यो नाङ्लोबाट पानी छिर्थ्यो तर माछा अड्किन्थ्यो केही बेर त्यो हेरेर बस्थ्यो पोठिया र ससाना झेंगे माछाहरू त्यहाँ थुप्रिएका थिए दुई चार पोठिया जिउँदै थिए र उफ्रिरहेका थिए बाँकी शान्त थिए मृत वा थाकेका राति ओछ्यानमा पल्टेपछि ऋषिरामले मसित सोध्यो गौतम त्यो मान्छे त जंगलबाट बगेर आएन होला मैले भने होइन कुनै अरू गाउँको हुनसक्छ त्यसै गरी त्यो पनि मुडो लिन भनेर हाम फालेको थियो तर कहिले काहीँ यस्तो भइदिन्छ त्यो एक्लै हुँदो ऋषिले भन्यो घरका मानिस अब त्यसलाई खोज्न थाले होला यसमा म के भन्न सक्थेँ यसमा जवाब पर्खेको पनि थिएन ऋषिले मैले भने एउटा अर्को कुरो पनि हुनसक्छ के कतिजना आफ्नो शत्रुता यस्तै मौकामा साथ मारेर बाढीमा मेलकाइदिन्छन् र दोष जान्छ मौसममाथि कि मर्नेमाथि हत्यालाई दुर्घटनामा परिणत गर्ने यो सजिलो तरिका कुनै छैन होला मैले भने ऋषि केही बोलेन असर्फीको दोकानबाट मगाएको सुपारी चपाउन थाल्यो निदाउन अघि उसले भन्यो त्यो मान्छे अझै यात्रा गर्दै होला उता उसका नाचेदारहरू सँगसँगै लागेर त्यसलाई खोज्दै होलान् त्यसको खोज गर्नेमा त्यसका हत्यारा पनि हुन सक्छन् ऋषिरामलाई कुनै किन विश्वास भएको थियो त्यसको हत्य गरिएको थियो र त्यो आफैले बाढ़ीमा हामी मरेको थिएन टोलीमा सबभन्दा सोझो भावुक प्रकृतिको मानिस शरद कुमार मानिन्थ्यो बाबुकतामा ऋषिरामको पनि कानकार थियो र कुनै पनि दृश्य देखेर रून सक्ने क्षमता राख्दथ्यो विध्यार्थी जीवनमा शरद नाटकहरूमा भाग लिने गर्थ्यो जसमा उसले बराबर आँखामा आँसू भरेर सम्वाद बोल्नु पर्थ्यो शुरूमा सम्वाद अघि आँखा धेरै बेरसम्म झिम्क्याएर ऊ आँसु सम्बन्धी काम चलाउने गर्थ्यो तर नाटकका दृश्यहरूमा डुब्दा डुब्दै ऊ प्राकृतिक आँसु झार्न सक्ने भएको थियो जबदेखि उसको रूने बानी परेको थियो ऊ धेरै बोल्दैनथ्यो प्राय चुपचाप बसेर सोचिरहन्थ्यो कि हाम्रो कुरा सुनिरहन्थ्यो कहाँसम्म भने उ शंकरको घरमा खाने गर्थ्यो जहाँ फुलुवा बस्थी तर फुलुवासित पनि धेरै बोल्दैनथ्यो कहिले कहीँ उसका लागि दुखी चाहिँ अवश्य हुन्थ्यो तर ऋषिले मतिया बिहा गर्ने विचार राख्दैनथ्यो कोठामा ऊ प्राय पुस्तकहरूमा अल्झेको हुन्थ्यो र साँझ नदी किनारमा एक्लै बसिरहेको भेटिन्थ्यो यहाँ आएर कुनै पनि गुनासो नपक्ने व्यक्ति हामीहरूमध्ये शरद मात्र थियो उसको भावमा कहिल्यै परिवर्तन देखिएन मैले एकदिन सोधेँ शरद तिमीलाई काठमाण्डौमा र यहाँ कुनै अन्तर लाग्दैन लाग्दैन उसले भन्यो म काठमाण्डुमा पनि एक्लो थिए हाम्रो कोठा अचल सुनसान थियो केवल पाँच छजना हामीहरू बसेका थियौं अरू सब काठमाण्डु गइसकेका थिए र अब असोज लाग्दा मात्र आउने भएका थिए काम खास थिएन अलिकति टेबल वर्क थियो र काम नभए पनि बानी अनुसार दुई तीन दिनमा फिल्ड हेर्न जानुपर्ने थियो बर्सादि काम राम्रैसित चलिरहेको थियो अहिले बन्द थियो केही दिन अघि हाम्रो उत्खननमा एउटा खप्पर फेला परेको थियो जसलाई हामीले काठमाडौँ पठाइदिएका थियौं त्यो खप्पर मध्ययुगिन मानिसको जस्तो थियो र त्यसको एउटा दाँतमा सुन मरिएको थियो जसले पत्तो पाइन्थ्यो कुनै सम्पन्न मानिसको रहेको हुँदो शरद कुमार खप्पर देखेर निकै उदास भयो आँखामा आँसु उमारेर भन्यो यसका आँखाले के के देख्योला र अहिले दे हामी यसलाई के देख्दैछौ खप्पर कुनै वृद्धको थियो त्यसकारण शरदले यस्तो भनेको थियो वृष्टिले भन्यो यो एउटा सम्पन्न मानिस थियो र सम्पन्न मानिससँग क्रूरताका कति कथा हुन सक्छन् जुन खनेर फेला पर्दैन तर मलाई यसकासित सहानुभूति हुन्छ शरदले भन्यो हाम्रो सहानुभूति यसप्रति हुनुपर्छ कि यसले यस्तो इस बन्न बाध्य बनाएका यसको समयका मानिसहरूप्रति कसलाई थाहा छ ऋषि पनि निकै भावुक थियो त्यसवकत मलाई मर्न हाट्दा र मरिसकेपछि मान्छेमा भेद गर्न मनपर्दैन तर मान्छे जुन भेदका साथ मर्छ वा बाँच्छ त्यो त तिमीले मेटेर मेटिन्न त्यसले भेद नमानेर भेद नहुने हुन्छ र निरुत्तर त भयो तर खप्पर प्रतिको उसको भावुकतामा कुनै कमी आएन ऊ समयसम्म खप्परलाई सुमसुमाएर बसिरह्यो साँझ भएपछि उठेर एक्लै नदीतिर हिँड्यो ऋषिले भनेको थियो शरद एउटा शुद्ध र निर्दोष मानिस हो तर कुरालाई सही ठाउँमा राखेर हेर्दैन मान्छेलाई ऊ आदर्श वा आध्यात्मिक फ्रेममा फिट गर्छ मान्छेको सेवा गर्नुलाई कता कता एउटा धार्मिक कृत्य ठान्छ क्यारे नरेन्द्र जोशीले भनेको थियो तिम्रो पनि आफ्नो सिद्धान्तमा धार्मिक किसिमकै विश्वास छैन ऋषिरामले यस वखत नरेन्द्र जोशीसँग बहस गर्न धेरै रूचाएन भन्यो तपाईँले यस्तो कुरामा नगोले पनि हुन्छ तपाईँ बुझ्न सक्नुहुन्न यो निकै पहिलेको कुरा हो अहिले त आधाभन्दा बढी सदस्य काठमाण्डु गएका थिए अचेल राति थोरै मात्र गफचल्थ्यो खास फकाइ पनि हुँदैनथ्यो त्यसकारण निद्रा ढिलो लाग्थ्यो आधा रातपछि बल्ल बाक्लो दुध जत्तिकै गाडा निद्रा आँखा वरिपरि जम्न थाल्थ्यो बिउज्नु पनि आफू खुसी थियो आठ नौ बजी उठ्यो पनि कुनै फरक पर्दैनथ्यो तर काम केही नभएकाले त्यस अनकण्टारमा हामी झन बेग्लिएका र एक्लै भएका थियौं यो डर हुन थालेको थियो एक बिहान हामी एकअर्कालाई एकदमै नछिन्ने भएर बिउजिन्छौं कि अनुहार साटिने डर थियो अथवा आफू सम्पूर्ण साटिने एकदिन शरदले यो भय प्रकट गर्यो ऋषि कहीँ यस्तो नहोस् हाम्रा साथीहरू फर्कुनजेलमा हामी साथी यहाँ साटिसकेका हौ नचिनिने गरी ऋषि हाँस्यो भन्यो काम नहुँदा यस्तै लाग्छ विराहिनपुर बरेवा बा। भदौ महिनामा घाम र पानी दुवैको चरम अनुभव बटुलिरहेको थियो चमारले छाला सुकाउने घाम भदौमा लाग्छ यस कुराको विश्वास यहाँको घाम देखेपछि सजिलैसित हुन्थ्यो हाम्रै छाला सुक्न आँटिसक्यो चर्मकारले सुकाउने छालाको के कुरा अङ्गुरमानले भनेको थियो शरदलाई पानी नपरेको बखत अचेल प्राय नदीमा घाँटीसम्म डुबेर बसिरहेको देख्न सकिन्थ्यो पानी पर्दा शीतल हुन्थ्यो र पानी पर्नअघि कहिले कहीँ बादल मात्र लगेर बाटोबाट यति गुम्सिएको हुन्थ्यो मान्छेको शरीरबाट पसिना र मुखबाट उफ तारन्तार निस्किरहेको हुन्थ्यो दुई तीन दिनदेखि पानी परेको थिएन बादल प्रशस्त फल्थे र नजरेरै लुक्थे बिलाउँथे मलाई खान मन थिएन अलिक सन्चो नभए जस्तो थियो हामी मध्ये जो पनि बिरामी पर्थ्यो तुरन्त मृत्युको डर आफूमा उत्पन्न गराएर भएको रोगलाई तत्काल गम्भीर रूप दिन थाल्थ्यो तर मेरो विसन्चो अहिले त्यसै सत्तरसम्म पुगेको थिएन खाना आउँदिन भनेर खबर पठाइदिए म जहाँ खान्थे त्यो एउटा विदुहीको घर थियो एउटै कोठा एकातिर चुलो र अर्कातिर ओछ्यान एउटा डेहरी पनि तेस्रो थियो जसको मुखमा प्राय खुलै देख्थेँ अब त्यसमा ध्यान हुँदैनथ्यो मुसाहरू बच्चा पारेर बस्न थालेका थिए आई नाउ नाउँ दुखनी थियो लोग्ने वर्ष दिन अघि हैजाले मरेको थियो काखमा एउटा डेढ वर्ष जतिको छोरो थियो जो दुखनीले काम गर्दा उसको पिठ्यौं समातेर उभिरहन्थ्यो रालचुहाइरहन्थ्यो त्यसलाई प्रायः एउटा मैलो तर रातो कपड़ाको गाँती आमाछाँई बाँधिदिने गर्थे त्यो गर्मीमा पनि बच्चाको गाँती अटुट रूपमा त्यसको शरीरकै एउटा भाग जस्तै फिजिएको हुन्थ्यो बच्चाको नाउँ अहिले राखिएको थियो कि थिएन उसलाई बौवा भनेर आमाछाँई बोलाउने गर्थे बौवा कसरी कसरी दुखनी निर पुग्थ्यो नाक जहिले पनि बगिरहन्थ्यो त्यसकारण दुखनीले अब त्यसमाथि ध्यान दिन छाडिदिएकी थिए नाक मनतिर रा, रातो भएको थियो अहिलेसम्म दुखनीले उसको बौवालाई आफ्नो लाम्टो बाहेक कुनै विशेष खुराक जुटाउन सकेकी थिएन बौवाका लागि दुखनीको छाती एउटा पेट भर्ने खेलौनाको काम गर्थ्यो दुध खाँदा अर्को चाहिँ लाम्टो हातमा लिएर खेलाइरहन्थ्यो पालै दिन को तीन चार पटक दुखनी को मूर्की उसके पिठ में अटूट रूप में पर्ने गर्थियो जिससे मुड़की खुराक में शामिल करने भावना शुरू देखिथ्यो इस प्रमाण के थो मूर्की न खाई तू निधन सकते थे कुछ दिन चुटे कि छेन ऊ रु थे बेरो निधा थे कि आम रिस उठ्यो मूर्की आउथी मजा निध्यौ धे दिन पीछे दुखनी रहस्य खुलियो बउआ मूर्की न खाई निधा अब दुखनी कर दुई चार मूड़की बउआ ली लगे जिससे तू रा गाउँघरमा कुटान पिसानी गरेर दुखनी आफ्नो दैनिक काम चलाउँथे एता उसलाई केही दिनदेखि के ज्वरोले सताउन थालेको थियो नत्र भने दुखनी सधैँको शीतलहरी फैलिएकी आइमाई हुने गर्थे उसित कुरा गर्दा लाग्थ्यो पानी पट्टी दिएका शब्दहरू निस्कन्छन् मामलामा केही उत्सुक अवश्य देखिन्थे तर बाहिर त्यति पत्तो पाइनथ्यो उसको भित्र छोराप्रति कति गहिरो ममता छ किनभने ऊ बोल्ने केही गर्दिनथे मै खाने र अरू धेरै काम त आँखाले हेरेर चलाउँथे उसको माया जे वही ये बाकी समय तो उसको अन्हार भरी सदै एक प्रकार का अत्यास व्याप्त रहन्थ्यो साझ को खाने जोगाड़ ला लंटो बाट दूध चुईएन के कुछ दिन मेरे मृत्यु भो छोरोक्लै पर्यो के खुलेन हो यी बाहे क्रा हो जिसको कल्पना मैं कर उसको छोरा सब केटाकेटी बादर को बच्चो जिस्काउंथे तर निश्चय पनि त्यो कुनै पनि बाँदरको छाउरोभन्दा कता कता राम्रो थियो जबदेखि म उस कहाँ खान थालेको थिएँ तबदेखि उसलाई निकै होलो थियो यो उसको अनुहारबाट देखा पर्थ्यो जहाँबाट अत्यासको केही भाग एकातिरबाट पुचिँदै गएको लाग्थ्यो बिहान सारा गाउडेहरूको निद्रा दुखनी रोएको आवाजले फुल्यो म शरद र विशिराम एउटा धक बोकेर त्यहाँतिर त्यहाँ पुगेपछि तुरन्त दुखनी रोएको विशेष कारण फेलै परेन लाग्यो व्यर्थ रोइरहेकी छ अर्थात् लोग्ने सम्झेर उसको बच्चा उसको काखमा सुतेको थियो दुखनी मुख बाएर छातीमा हात लगि आँखा चिम्लेर रोइरहेकी थिए उसको आँसुले छोराको रातो गाँतीको एउटा भाग भिजेको थियो तर जब दुखनी केही शब्द उच्चारण गरेर रुन थाली अनि बल्ल रूने कारण बुझ्न सकियो र त भयानक भए भित्र पस्ने र भित्रदेखि निस्किने गर्न थाल्यो अनि आतंकको त्यस खेलमा हाम्रो अस्तित्वको चुलचुल हल्लिन थालेको वान भयो सम्पूर्ण आँगनमा एउटा आइमाई चितकार गरिरहेकी थिए त्यसको काखमा डेढ़ वर्ष जतिको एउटा शिशु खोप्टो परेर सुतेको थियो मरिसकेको रहेछ रातो गाँती बाँधेकाले अनुहार वा शरीर देखिँदैनथ्यो मैले त्यो मरेको हो कि होइन भनेर अथवा मरेको नहोस् भन्ने चाहनामा धेरै बेर विचार गरेँ तर बेर बेरसम्म पनि त्यो चल्मल त्यसको एउटा दाहिने चाहिँ हात भुइँमा लत्रेको लत्रेकै रह्यो त्यसमाथि त्यसकी आमाको आशा र असहायता र क्रन्दन करूा र प्रश्न मात्र जन्मिन सक्थे त्यो रोइ भनिरहेकी थिए हो बबुआ हाम्रो बबुआ जागिरे ए बाबु मेरो बाबु बिउजन छ छेउमा गुदडी लुगा फाटो थियो आमाको आशाबाहेक पनि बच्चाको हात अरलिएकै रहयो त्यस्तो बच्चालाई मर्न बढ़ी केही पनि चाहिन अलिक जाडो बढ़ी भइदिए पुग्छ यद्यपि त्यो गर्मीको मौसम थियो अलिकति पानी परेर वातावरण आर्द्र भएको थियो त्यति मात्र त्यसमाथि त्यो बच्चो संसारमा शिशुको रूपमा होइन भ्रूणकै अवस्थामा जन्मिए चाहिँ देखिन्थ्यो छाला मरे को बच्चा थी मानस भो जन्मदान अकाल मृत्यु निश्चित थी यद्यपि मरिकबो कतीड़ै मी सब भन्न व्यर्थ हो बीनी मानस मध्य बाजी ठोक्न तैयार थे मृत्यु में दरिद्रता को हाथ थी कि दृश्य समाप्त हमी सब तैं असहाय भाग बसि जीवन को अर्थ क् खोली निकेन एक्कासी दुखनी बच्चा बोकेर दगुडी कसरी केही बुझेन मानिस उसको पछि पछि गए उसले लगेर बच्चालाई दोरन्तल पोखरीमा फ्याँकिदिए के ठानेर यो पत्तो पाइएन मृत बच्चालाई दोरन्तलले के दिन्छ त्यो घटना गाउँमा विचित्र महामारीको थालनी थियो त्यसपछि त्यस्ता घटनाहरू अरू पनि घट्न थाले सध्य मानिस देख्दा निलो हुन थाल्थ्यो फिंच काट्न थाल्थ्यो झाडा बान्ता गर्न थाल्थ्यो चर्को ज्वरो चढ्थ्यो र त्यसलाई असह्य जाडो हुन्थ्यो करिब छ घण्टाभित्रमा त्यसको काम तमाम हुन्थ्यो पहिले हामीले ठान्यौं यो महामारीले केवल केटाकेटीलाई आक्रमण गर्छ किनभने दुखनीको छोरा पछि गाउँका दुई चार अरू बच्चा पनि लगातार मरेका थिए तर त्यसको लगत्तेपछि एक दिन पर्साद कानु रगत बान्ता गरेर शिताङ्ग भयो त्यसमा अरु लक्षण त कायम नै थिए तर यो नयाँ लक्षण देखा परेको थियो रगत छार्नु हेल्थ असिस्टेन्ट रवि अचेल अलिक व्यस्त भएको थियो ऊ घर जान नपाएकाले यसपटक महामारी पठाउने ईश्वरप्रति नै गालीले भरिएको थियो तर पनि ब्यागमा औषधि र इन्जेक्सनको सिरिन् जालेर ऊ दिनको एकपटक बिरहिनपुर बरिवामा अवस्थित देखा पर्थ्यो तर सबभन्दा अन्यलमा पार्ने मस्तिष्क रोगाउने कुरा हो, के थियो रोग के हो त्यो नछुटिनु हेल्थ असिस्टेन्ट यसैले गर्दा छालाभरि सधैँको एउटा हस्याङ फस्याङ टाँगेर दगुड़िरहन्थ्यो उसको आँखाभित्रको अत्यास देखेर लाग्थ्यो केही गर्न नसकेकाले ऊ प्रत्येक मृत्युको जिम्मेदार आफैलाई ठानिरहेको छ तो तो उसको अनुहार भर यसपटक प्रशस्त ग्लानी जम्बा भएको थियो जसलाई सिकहर जस्तो झुण्ड्याउँदै ऊ बिरहिनपुर बरेवामा आउँथ्यो जान्थ्यो हेल्थ असिस्टेण्टले प्रसाद कान्हूको नारी र छापी छामी सकेपछि हामीतिर पुलुक्कै हेर्यो निरूपाय अनुहार बनाएर शरदले सोध्यो रविजी यो रोगको नाउँ के ना हो आखिर केही त थाहा होला म के नाउँ बता रोगको कैयौं कैयौं लक्षण एकैपटक प्रकट भइदिएपछि त्यो पनि कुनै कुनै लक्षण त काटिरहेका हुन्छन् न यो रोग भन्न दिन्छन् न त्यो रोग हेल्थ असिस्टेन्टले सीमा देखाएर अलिकति सङ्कोच मान्यो म त के यस्तो रोग काठमाडौँका ठूल्ठूला थोल बोर्ड जुइने डाक्टरले पनि पत्ता लगाउन साह्रै देख्छु ऋषिले भन्यो त्यही त अस्वस्थ छ यो काठमाडौँ होइन कमसेकम तम औषधि गरेर लागेन त भन्न पाइन्थ्यो यहाँ के पाइन्छ मैले भने त्यसमाथि यो गाउँ त झन् हाम्रो क्षेत्रफलमा नपर्ने गाउँ यहाँ त्यस्तै ते रोग लाग्न सक्छ जसको कुनै नाउँ नै छैन हेर्नुहोस् न हेल्थ असिस्टेन्टले भन्यो कुन लक्षण कहिले प्रकट हुन्छ त्यो पनि थाहा हुँदैन अथवा कहिले कुन चाहिँ थप लक्षण प्रकट भइदिने हो त्यो पनि भन्न नसकिने अब हेर्नुहोस् हिजो एउटा केस निधार र हात बलिरहेका छन् तर छाती र त्यस मनतिर हात राख्यो कुनै हिउँको सिरा छामे जस्तै हुने त्यति चिज हो त्यस्तोमा औषधी के गर्ने भन्नुहोस् त कसरी थाहा पाउनु कुन चाहिँ लक्षणमा मृत्यु घुसेर बसेको छ र सर त्यसलाई तानेर निकाल्नु ऋषिरामले भन्यो खाना पाउँदैनन् अनि जुनसुकै रोग पनि त्यहाँ महामारी भइदिन सक्छ रोगले पनि हेपेको हुन्छ तपाईँ विचार गर्नुभएको होला कुनै पनि महामारी उद्घाटन यसै गाउँबाट हुँदो हो रवि यसपटक केही सोचे जस्तै गरेर बोल्यो तर त्यस्तो महामारी मैले आफ्नो जीवनमा देखेको थिइनँ अमेरिकामा भए त असम्भव हुन्छ यस्तो गाउँमा के होला यसपटक धनगम्भीर भएर उसले भन्यो सर्वहारा रोग हो सबैलाई हराउने रोग एउटा अनाम रोग र त्यसलाई आफ्नै व्याख्या दिएर हेल्थ असिस्टेन्टले गाउँ दियो सर्वसारा सर्वहारा रोग नाउ तर नाउमा के छ र यो उक्तिलाई हामीले बिर्सेका थिएनौं त्यसकारण उसले नाउ दिनुमाथि हामीले कुनै किसिमको बहसो मारेनौ दुखनीको छोरो मरेको दिन ऋषिहरू काठमाण्डु जाने विचार गर्दैथे र त्यो दुर्घटना नभइदिएको भए त्यसै दिन वा त्यसको भोलिपल्ट तिनीहरू अवश्य प्रस्थान गर्थे अब फेरि प्रश्न उठ्दै थियो जाने कि नजाने महत्वपूर्ण कुरा के भने यसपटक अंगुरमान पनि जान चाहन्थ्यो ऊ महामारीदेखि चौपटै तर्सेको थियो पहिले केटाकेटी मात्र मरुणजेल कसैलाई जाने हतार थिएन तर जब प्रसादको पनि मृत्यु भयो सबला लाग्न थाल्यो यो यस्तो संक्रामक रोग होइन रहेछ जुन केवल केटाकेटी खेलाएर सन्तुष्ट रहोस् हाम्रो टोलीमा आतंक यसरी व्याप्त थियो लाग्थ्यो सबको अनुहार कुनै सिंहको खुट्टो मन्तीर च्यापिएको छ अंगुरमान अलिक बढ़ी नै डराएको देखिन्थ्यो उसले खुहि गर्दै भन्यो साथी हो म त भन्छु हामी सबै जाउँ त्यहाँ गएर मिलाउने जिम्मा मेरो भयो यस्तोमा बसेर ज्यान फाल्यो भने हामीले थालेको यत्रो काम पूरा गर्न हामी नै बाँकी रहेनौ भने तो तो के फाइदा ऋषिले गम्भीरता साथ भन्यो तर यस्तो अवस्थामा यिनीहरूलाई त्यसै अलपत्ता छाडेर कसरी जाने तिलकले प्रतिवादमा भन्यो नछाडेपछि हामी के गर्न सक्छौ त यिनीहरू मरेको हेर्ने र आफ्नो अकाल मृत्यु पर्खने तिमी नकराौ तिलक ऋषिले भन्यो केही नगरे पनि रविले इन्जेक्सन दिँदा रोगीको हात त समाइदिन सक्छौ मान्छेले यति हुनुहुँदैन बुझ्यौ हु। बरू त्यहाँ गएर हामी केही मदत गर्न सकौन यिनीहरूको यहाँ बसेर भन्दा पाठकको विचार ऋषिराम केही बोलेर मानिस ऋषिरामलाई परम मूर्ख हानिरहेका थिए बहसको निष्कर्ष भोलिपल्ट म ऋषि नरेन्द्र र शरद बाहेक सबै काठमाडौँ हिँडे र रोगले अठ्याउनु अघि नै काठमाडौँ पुगौं भन्ने लालसामा मानिसलाई लगातार मरेको हेर्नु एउटा चरम अत्यास एउटा के गरू कसो गरूं लगातार विरक्ति हो त्यस जब तिमी केही गर्न सक्दैनौ उपायविहीन र आफ्नो उपस्थितिको बोझले थिचिएको रविले एक एकवटा झोला र केही पूर्याहरू हाम्रो पनि हिल्ला लगाइदिएको थियो जुन हामी रोगीहरूलाई भविष्य बाँडे जस्तै बाँड्ने गर्थ्यौं थाहा थियो यी औषधिहरू हामी भ्रमका लागि दिने गर्थ्यौं रोगीलाई र हामी आफैलाई पनि यसमा एउटा काम हेल्थ असिस्टेन्टले आफ्नो तर्फबाट के गरेको थियो भने उसले विभिन्न लक्षण अनुसार कतिपय रोगका औषधि चक्कीहरूलाई एकै ठाउँमा मिसाएर धुलो पारेको थियो र त्यसको एक खुराक बनाएको थियो हामीलाई थाहा थिएन औषधि विज्ञान अनुसार यो कतिको असरकारी फर्मुला थियो अथवा उसैलाई कति यस बारेमा ज्ञान वा विश्वास थियो त्यो पनि हामीलाई थाहा थिएन हाम्रो खानी ठेगान गडबड़िएको थियो बिहान चारजना भेट्नसाथ हाम्रो दिन प्रश्न र आशंका साथ शुरू हुन्थ्यो कुली कति पराजय खेप्नु पर्ने हो मृत्युसितको पराजय हो जसमा मान्छे आफ्नै मृत्यु पनि देख्छ त्यसकारण जति हारे पनि वा हार्ने निश्चित भए पनि उसलाई लड़न मन लाग्छ राति घर फर्केपछि हामी त्यस दिन भएका कैयौं मृत्युको बोझले बोल्नै नसक्ने भएका हुन्थ्यौं आफूलाई आफै एक्लास ठाउँ जस्तो अनुभव गरिन्थ्यो थकाइले अथवा आशंकाले सधैँ जोरांश जस्तो लागिरहन्थ्यो आश्चर्य छ हामीभित्र अर्को एउटा आतंक बाँस जस्तै झाँकिएको थियो रोगले हामी मध्ये कसैमाथि पनि आक्रमण गर्न सक्थ्यो त्यो को हुन छ अथवा हरेकले आफैलाई रोगको शिकार हुन थालेको देख्यो त्यसैले दिउँसो त व्यस्तता र हतारमा बित्थ्यो तर राति अलिकति कपाल दुख्यो वा जीव तातो भयो अथवा पेट हुँडाल्यो भने सोच्न थाल्थ्यो महामारीको नंग्रामा उनी नपुग्यो काठमाडौँ नगएर बस्यौं बस्न त त्यति मानवीय भावना ठिकै पनि हुँदो तर अब आफ्नै ज्यान नजोगिएला भने ठूलो डर पसेको थियो र डरसँगै थोर बहुत पछुता हो शहीद बन्नलाई यहाँ बस्नु किन जरूरी थियो भन्ने एक दिन त साँच्चैकै यति आत्ति हौ हामी भोलिपल्ट काठमाडौँ जानला सामान मिलाउन थाल्यौं रवि पनि हामीसँगै बस्न थालेको थियो उसको यत्रोपनालाई यसले फरक थिएन दिनभरि महामारीग्रस्त घरहरूमा औषधिको धुलो बाढ़िसकेपछि राति सधैँ हामीसँग गइसकेका ज्यानहरूको संख्या गन्थ्यौं र भोलिसम्म जाने मानिसहरूको हिसाब लगाउँथ्यौं त्यससाथ सरत केही निराश थियो महामारीले झन् भीषण रूप धारण गरेको थियो अचम्मको असफलता कस्तो भने हामीले एउटै पनि ज्यान बचाउन सकेका थिएनौ तैपनि औषधि बाढ़िँदै थियो त्यति निष्फल परिश्रम हामीले कहिल्यै गरेका थिएनौ शरदले उत्तानो पल्टेर छानोतिर हेर्दै भनेको थियो मलाई लाग्छ हामीमध्ये कोही को न अवश्य महामारीको शिकार हुन्छ र त्यो म किन रविले भन्यो विडम्बनाकै कुरो भने त सबभन्दा ठूलो विडम्बना यही हुन्छ औषधि गर्ने नै रोगले ग्रस्त होस् अर्थात् म अनावश्यक ऋषि संक्षेप में भूलो इसको पर्सिपल्ट बिहान देखि न शरद लगातार तीनचोटी बांधता दुबई आंखा गुल्लर भन्ने फल जस्ते राता थे उसका ज्वरो चढ़ेरा आय जिसको तोड़मा बरबराए उसके भन्या ऋषि बाई कही बोलने अवस्थ हमी हतप्रब कितव्य विमोट भैया एक अर् भावहीन अनु बसिस्त वकत रवि ने भर्खरे तैयार पारे औषधी को शरदला शरद के पुलुक्क रवि को मुख मे और मुसुक का हास बुझी थियो तर इस बाहेक हमीसंगे उपाय बाकी थे वक्त रवि खान ठीक कर शरद के पुरी लीएर तेस भिरो मुख मखान आती पानी खाओ तेदिन रवि गांव घूमने गये हमी शरद निर बसि मैं शरद सांत्वना दचारा सां काठम्ड कही सहायता आईहाल सुनेर निके उत्तेजित भो त्यो तिमीहरूको यहाँबाट उम्किने दाउ मात्र थियो त्यसमाथि यस्तो गाउँका लागि कसले बोल्छ र सहायता दिन्छ भन त तिमीले चिनेका छैनौ काठमाण्डौलाई काठमाडौँ काठमाडौँलाई सहायता दिन त अक्षम छ त्यो आफै अरूबाट कोरामिन जस्तै सहायता लिने कोसिसमा हुन्छ शरद ला मसिनो स्वरमा भन्यो उही पनि जति चाँडो आओस् त्यो सहायता छ घण्टा अघि त आउँदैन होला मैले भने तिमीले त्यस्तो कुरा नसोचे पनि हुन्छ शरद तिमीलाई केही पनि हुँदैन तिम्रो लक्षण जस्तो छैन तिमीलाई अपच मात्र हो रविले पनि त भन्यो मैले त सुनेन शरदले भन्यो र अर्को कोल्टे फेर्यो वास्तवमा रविले केही पनि भनेको थिएन ऊ चिन्तित अवस्थामै हामीलाई छाडेर गएको थियो छ घण्टासम्म हामी निकै त्रस्त भएर बसिरह्यौं ऋषि बारम्बार शरदको निधार र नारी छान्थ्यो र उसलाई बारली खान जोर गर्थ्यो शरद केही समयमै एकदम गलेको थियो आफूभित्रको बाँकी रहेको थोरबहुत आशाको ढिलो सहित ठिक छ घण्टापछि रवि निस्किने पूरा तयारी गरेर हाम्रो कोठाभित्र बसेको थियो त्यसवकत शरद ऋषिले धेरै कचकच गरेपछि अलिकति बारली खान थालेको थियो ऊ गिलासबाट रिकापीमा खनाएर बारली सेलाओस् भन्ने धेरैले फुकिरहेको थियो शरदलाई देखेर रवि अर्को किसिमले झस्क्यो एउटा मूल जस्तै फुटेर आयो प्रसन्नताको उसको आँखामा ऊ आफ्नो ब्याग भुइँमै फ्याँकेर शरदको छेउमा आएर उसको नारी छान्न थाल्यो छाती सुमसुमाउन थाल्यो त्यसपछि खुसीको चित्कार झिक्यो शरदजी तपाईँ बाँच्नु भयो अब यो घोषणा साथ शरद स्वयं जस्क्यो जस्तो एउटा अविस्मरणीय प्राप्तिको खबर एक्कासी सुनाइएको होस् त्यसपछि हाम्रो जीव हामीलाई लाग्यो एक, एक बाफ जतिकि हलुको भएर मासतिर उड़न थालेको छ शरद त्यस हलुकोपनमा पूरा बारले नियो उसको बमन त चेक भएको थियो तर ज्वरो अझै ओर्लेको थिएन रवि धुलाको साटो अब केवल ज्वरोका क्याप्सुलहरू शरदलाई दिन थाल्यो उसले भन्यो थाहा छ म यहाँ पस्दा ठिक छ घण्टा भएको थियो म डराई डराई पसेको थिएँ कुन चाहिँ दृश्य हेर्नु पर्ला भनेर ऋषिले भन्यो यो पहिलो केस थियो तर रविले कुरा काटे भन्यो हो यो पहिलो केस थियो जुन महामारीको केस न बुझ्नुभयो हो र ऋषिले असम्म मान्यो हो रविले भन्यो यति त म छुट्याउन सक्छु नै साँच्ची भन्नु भने सरजी हाम्रो औषधीले होइन बरु यसकारणले बाँच्नुभयो उहाँलाई महामारीले हमला गरेन यदि गरेको भए हामी त्यत्तिकै उपायन हुन्थ्यौँ जति अरू दिन हुने गर्थ्यौं चेरो छुपचाप सुनिरहेको थियो एकैछिन उसमा डर पस्थ्यो यदि महामारी पसेको भए उसलाई के हुन्थ्यो त्यही जिन निश्चित माने थे तर इस वकत पुनर्प्रप्त जीवन को यानों में सप्तक हलूंगो लगी रहे भोलीपलता शरद ने निके प्रसन्न चित्त फैला पारे ज्वरो ओर्लिसकेको थियो हामीले बाहिर निस्किँदा छाड़ी छाडिदियौं त्यस रात हामी सबै निकै निश्चिन्त भएर निदायौँ निश्चिन स्वप्न रहित गहिरो निद्रा यद्यपि विरोज्यको बखत यो कुराले हामीलाई बेला बेलामा फल बलाउँथ्यो बाहिर एउटा निर्धो र दरिद्र गाउँ एक प्रकारले अदृश्य गाउँ मृत्युसित फुटबल खेलिरहेको थियो र अहिलेसम्म निकै गोल खाइसकेको थियो रविले निर्देशन दियो अलिअलि बाहिर फेरि निस्कने चाहिँ गर्नुहोस् है जिउलाई अलिकति चलमलाउनु राम्रै हुन्छ हामी चिया खान थाल्यौं सरहले चिया खाँदा भन्यो खोइ कहिले अन्त्य हुन्छ यो महामारीको अब त दिक्क पनि लागिसक्यो महामारी जवास्ले दियो यो त थप घटना हो नत्र भने यहाँ त सारा जीवन नै महामारी जस्तो बाँच्दा रहेछ औषधिको रूपमा रविले दिए जस्तै अस्थलन धुलो र चक्कीहरू खाँदै हामी सबै हाँस्न थाल्यौँ फ्रिस्तिले निकै सठिक किसिमले एउटा ठट्टै था कति केही जोडिदिएको थियो रविले भन्यो अब यसो गर्नु हामी यहाँ नबसेर नदी पारि धरमपुरमा सरौं बृस्तिले सोध्यो त्यसले के फाइदा हुन्छ त्यहाँ रोगको प्रकोप छैन रविले पेट खाटमुलतिर राख्यो र हामी त्यहाँबाट यहाँ आउन भ्याइहाल्छौ गाउँलेहरूलाई सान्त्वना दिनु पनि त हामीले बाँच्नै पर्यो नि रोग पनि हाम्रो पछि पछि नदी तरेर आयो भने नि शरदले ठट्टा गरेको थियो कि गम्भीर आशंका स्पष्ट बुझिए मैले भने तिमीले यहाँ भैँसीले नदी दृश्यबाट प्रभावित भएर यसो अर्थात भैसी जस्तै पौडी खेल्दै हामीलाई हिर्काउन रोग पनि हाम्रो पछि पछि धरम कुरा अलि हलुकै रूपमा चलेको थियो तर शरद यस बीच गम्भीर भइसकेको रहेछ उसले भन्यो मैले रोगको कुरा कहाँ गरेको र मैले मृत्युको कुरो गरेको त्यसपछि केही कुरा भएन मृत्युमा आएपछि त कुरालाई कुन मोड दिन सकिन्छ र त्यसको चार पाँच दिनपछि हामी सरेर धरमपुर गयौं तर यस प्रसंगको अन्त्यमा एउटा अर्को दुःखद घटना घट्यो जुन म पाठकहरूको लागि लेख्दैछु त्यसले हामीलाई भित्रबाट हल्लाइदिएको थियो बिरेनपुर बरेवामा यसपटक घाम पानीको निकै चर्को खेल चढ्यो घाम लाग्दा लाग्थ्यो लाग त्यसले पृथ्वीलाई जरासन्दिरेर दुई फ्याँक पारिदिन्छ पानी पर्दा लाग्थ्यो लाग अब केही समयमै मान्छे छानोमा चढे मात्र डुब्नदेखि जोगिन सक्छ यो खेल अथवा युद्ध धेरै दिनसम्म चल्यो रविको अनुमान थियो यस्तै असन्तुलित वातावरणले गर्दा महामारी झनझर्केको हो अचम्म के छ भने पारेको गाउँमा त्यसको कुनै छायासम्म पनि थिएन बरेवामा अब डकैतीको भने भए थिएन किनभने महामारीको डरले अब धरमपुरका मानिस त्यस गाउँमा प्राय आउन छाडेका थिए यस वर्षको धानको रोपनी ढिलो भएको थियो त्यो पनि बिना गीतकै नत्र अरू वर्ष भएको भए आइमेहरू गोडा हिलोमा र जिब्रो अश्लील गीत र गालीमा गाडेर धान रोप्थे केही तरूनी केटीहरू यसै लोभमा धान रोप्न अघि सर्थे अझ बरू त्यो समयलाई पर्खिरहन्थे तर यसपालो त्यस्तो भएन चुपचाप नभए पनि चुपचाप जस्तै धानहरू रोपिए धान ढिलो फल्छ त्यो बेगले समस्या बकत, को दिन मत्या हो रोग फलेको वखत धानहरू फल्नुको चर्चा कोही गर्न चाहन्दैन त्यो पछि गरिनेछ रोग फैलिदेखि ऋषिराम दिनदिने मतियाको घर पस्दा मतिया र मियाकी आमालाई साबुत देखेर खुसी हुने गर्थ्यो ऊ केही ठट्टा पनि मतियासँग गरिहाल्थ्यो यसो मौका पारेर एक, एक मा दिन जाँदा घरमा मिया एक्लै थिषि तिम्रो गहुना कहिले हुन्छ भनेर बारम्बार सोध्ने गर्थ्यो उसले त्यस प्रश्नको भोजपुरी वाक्य सोधेर कण्ठ पारेको थियो भोजपुरी अब केही मात्रामा बुझ्थ्यो तर फर्काउन सक्दैनथ्यो त्यस दिन पनि जिस्काउने उद्देश्यले उसले मतियाको निकै नजिक मुख लगेर सोध्यो तोहर गहुना कैया हो यी मतिया मतियाले उदास भएर भने अब कैयौ न हो यी मालिक कहिले पनि हुँदैन किन ऋषिरामलाई आफ्नो प्रश्नको निराश जवाफ आउला जस्तो लागेको थिएन ऊ एकदमसित हतारियो पूरा कुरा जान्नलाई मतियाले भने ऊ दोस्रो बिहा कर् अलग मोगनीले दोस्रो बिहा गर्यो ऋषिराम ज्यादै दुखी भयो गाउँमा औषधि बाँड्न जाने कुरा पनि एकछिनलाई बिर्स्यो सम्झिन थाल्यो उसले सुरुमा नै मतियासँग बिहा गर्छु भनेको थियो तब गरीबी एउटा करेन्ट जस्तै लागेर ऊ विचलित भएको थियो अब त्यो करेन्टको अभ्यास गरेको थियो अब मतियासँग बिहा गर्ने उसको कतै कुनै इच्छा थिएन बरू यो भावुकता बोक्नु परेको भए ऊ दुःखले बेहोस हुँदो कोसँग बिह गर्छ त ऋषि को प्रश्न गर्दा हाथ को इशारा करवाब दी था उसले छे अब केको रोज से बीह न करब ऋषि कतई हल्क अनुभव भन्न सकिन्न तर उ कस बी कर दिन मैके संग रह मतिया जवाब फैंकी पानी छिप्या राख ऋषि मन नगे बाहर निस्क्यो उसको हाथ में छछातरिया औषधी थियो जो दिन बाढ़ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिक हितको दशौं श्रृंखला हामीले आज एक सय उनासाठी पृष्ठमा ल्याएर रोकेका छौं अर्को साता एघारौं श्रृंखलाको वाचन सुनाउनेछौ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार